नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी विगत तीन सातादेखि पुरूषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहेका छौं आज हामी यसको तेस्रो श्रृङ्खला लिएर आएका छौं पुरषोत्तम दाहालको शान्तामाथि प्राध्यापक डाक्टर कुमार प्रसाद कोइराला लेख्नुहुन्छ उपन्यासको नायक उत्तमदा नेपालको प्राध्यापक, प्राध्यापक र ठूला पत्रकारका रूपमा गनिन्छन् तर उनले पाएको दुःख सम्झदा मन हुन्छ सास रोकिएला जस्तो हुन्छ त्यस्तै प्राध्यापक कि पत्नीको कष्टपूर्ण जीवन देख्दा मानिस संवेदनशील र भावुक हुन पुग्छ नेपालको प्रसिद्ध डाक्टर प्रसाद र उसकी पत्नीको कथा पनि ज्यादै मार्मिक छ आर्थिक अभाव अत्यधिक श्रम शोजनले गरेको हेला पारिवारिक असहयोग आदिका कारणले शारीरिक रोग अंगदान आदिका कारणले पात्रहरूले जे जस्ता दुःख कष्ट वेदना व्यथा अभिघात भोगेका छन् त्यसबाट पाठक उद्वि हुन्छ यही उपन्यास शान्ताको तेस्रो श्रब वाचन शुरू हुन्छ पृष्ठ अडतीस उत्तमदा लेखको बारे सोच्दै थियो फोनको घन्टी पुनः बज्यो रातको एघार बजिसकेको छ शान्ता दिनभरिको पीडा र थकाइकै कारण हुनसक्छ मस्त निद्रामा छिन् नियमित औषधि समेत आज केही नखाइसुकी छन् उनले बेलुकाको खाना पनि राम्ररी खान सकेनन् आज र हिजो उनी आफू अपमानित भएको ठानिरहेकी छन् विवेक नपुगेको हो कि बुद्धि अस्पताल पुग्दा उनीप्रति देखाइएको उपेक्षा र उनकी सानिमाका घरमा देखाइएको उदासीनता कसैका लागि पनि अप्रिय हुन्छ र अभिवेकपूर्ण नै हुन्छ शान्ता यथार्थमा मृत्यु विरुद्ध महादेवी जस्तै भएर युद्ध मैदानमा उभिन तयार छिन् उनलाई साना मसिना कुराले पनि अल्मल्याउन भड्काउन विचलित तुल्याउन सक्छ भन्नेमा अरुको सजगता रहनुपर्छ त्यस्तो सोच किन पलाएन होला उत्तमदा मनमा नै प्रश्न गर्छ हेलो उत्तमदाको शब्दसँगै उताबाट बिहोल स्वर सुनिन्छ बाबु के भयो यस्तो शान्ताले किन त्यस्तो निर्णय गरी बिमार थिए भर्खर मैले त्यस्तै बिमार छोरी पठाएको यत्रो निर्णय कसरी भयो बाबुले किन रोक्नु भएन आहत आमाको कारणै क्रन्दन उत्तमदाका कानमा ठोकिन्छन् मायादेवी प्रिय भाइको जीवनको खोजी सबैभन्दा प्रिय आफ्नै मुटु र कलेजोको टुक्रा कान्छी छोरीको जीवनको सन्धिबिन्दुमा उभिएकी छन् छोरीको निर्णय विरुद्ध उभिँदा भाइको मृत्यु निश्चित छ भाइको जीवनको प्रार्थना गर्दा आफ्नो आँतकी एक टुक्रा कान्छी छोरीको जीवनमा कुनै निश्चितता हुँदैन मायादेवी छोरी र भाइका बिचमा तुलो जस्तो भएकी छिन् तर त्यो तुलो बराबर हुनै सक्दैन कि भाइ कि छोरी एकजनालाई छाड्नुपर्ने धर्म उनलाई तर उनी भाइको जीवन र छोरीको भविष्य दुवै बाँचेको स्वस्थ भएको हेर्न चाहन्छन् सम्भव छ आमाको मन हो आमा, आमा पृथ्वी हुन् हर कष्ट हर यातना हर क्रूरता हर आक्रमण हुरी बतास असिना पानी कम्पन सबै आफूसँग तयार हुन्छन् आमा यो सहनशीलता आफ्ना सन्तानको रक्षा स्वास्थ्य उन्नति र भविष्यका लागि औषधि हो सन्तानप्रति पूर्ण दृष्टि मन सबै समर्पित गरिरहेका हुन्छन् आमाहरू मायादेवीका पाँच सन्तानमध्ये जेठी बसुदा उनको गृहस्थी सुखद छैन वसुधाका पतिले अर्को बिहा मात्र गरेका छैनन् उनले बसुधाप्रति गर्नुसम्मको अन्याय गरेका भए पनि छोराछोरीलाई पढाएका छन् र तिनीहरूकै पढाइ खर्चमा बसुदा छोराछोरीसँग कष्ट्रसाथ जीवन बिताउन विबस्छन् दसैँ जस्ता महान पर्वहरूमा समेत बसुधा आफ्नो श्रीमानको घरमा बस्न र पस्न पाउँदैनन् उनका लागि घरमा नओछ्यान हुन्छ नखाने ठाउँ दशमीको टिका थाप्न एकैछिन आफ्ना पतिको घर पुग्ने बसुधा कि नेपालगञ्ज सानिमाका घरमा कि त रात बिरा बिताउन पुग्नुपर्ने हुन्छ किन हो छोराछोरी समेत आफ्नै घरमा बस्न आमालाई प्रेरित गर्दैनन् जेठी छोरीको यस्तो हाल ती दुई वृद्ध बाबाआमाका लागि खपिन सक्नुभएको छ मायादेवी आफै अशक्त छिन् लामो समयदेखि उनको बिमारी क्रोनिक जस्तै भएको छ र त्यसमा प्रेसरले सताउन थालेको छ सत्तरी वर्षको वय पार गरेकी मायादेवी आफ्ना रुग्पतिको सेवामा दिनरात खटिरहेकी हुन्छन् उनका पति खेत प्रसाद मात्र गोल्ड ब्ल्याडरको अपरेसन गरी घर फर्केका हुन्छन् उनी मायादेवीभन्दा पाँच वर्ष जेठा छन् राजधानीभन्दा पूर्व सिन्दुरीको खुर्कोट गाउँबाट गुलेरियागे हेतप्रसाद ने पांच दशकभंदा बढ़ी आपको श्रम बर्दिया को भूमि में पोखा उनके काठ काट काटे खेत खने घाम पानी चीसो तातो कहीं बने राम्रो खाने राम्रो लगने विषय उनका मनमा में कहीं आएन मायादेवी तत्कें मिनेती मिलनसार रनम्र यह जोड़ी आपता दुख में राखेन ठाव अवस्था रुसार उपना संतान भविष्य शांत सुखी रिय बना घाम पानी गर्मी ठंडी कहीं नर प्रहर सक्रिय भैर इस राज तीन छोरामध्ये जेठो आफ्नो कठोर श्रम योग्यता र लगनशीलताले यतिखेर बैङ्कमा उच्चो स्थानमा पुगेको छ उसको लगन र परिश्रमको अनि विनयशीलताको सबैले प्रशंसा गर्दछन् माइलु निरराज विश्वविद्यालयमा अधिकृत र कान्छो मोधराज बैंकमा नै जागिरेछन् उत्तम द विचार गर्छ लगनशीलता र उचाइसँगै मानिसमा अहंकार बढ्न थाल्छ अहङ्कारले विवेकको निषेध गर्छ र संस्कारविहीन बनाउन थाल्छ वृद्ध बुबा आमालाई उपदेश दिइरहने सन्तान जति ठूलो पदका भए पनि विवेक र संस्कार भएको मानिँदैन विवेक विनयशीलताले सम्पर्क र सम्बन्धले बढ्दछ आत्मीयता त्यस्तै हुँदैन सन्तानहरूमा बुबा आमामा दिदी बहिनीमा वा स्वजनहरूमा सुख दुःखमा हुने साझेदारीले मात्र आत्मीयता बढ्छ र विवेकको परीक्षा हुनेछ जेठी छोरी बसुदाको पिडाले दिनहुँ जलिरहेका बुबा आमामाथि अर्को वज्र प्रहार भइरहेको छ कान्छी छोरी अस्वस्थ छिन् केही दिन अघि मात्र अत्यन्त असन्तुलित अवस्थामा काठमाडौँबाट उनी गुलरिया आएकी थिइन् बेहोसीमा उनमा विवेक अभिवेक थाहा हुँदैन उनको अवस्था नबुझ्नेहरू वा बुझेर पनि बुझ भुचपुचाउनेहरू उनको निन्दा गर्छन् उनलाई बोझ सम्झने गर्दछन् उत्तमदाकी आमाको आफ्नै गुनासो छ उत्तमदाका दिदी बहिनी र अरू नातेदारहरूका अनेक टिप्पणी रोसहरू छन् भाइबुहारीहरू उनका प्रति त्यति सहिष्णु र पारिवारिक हुन सकेका छैनन् उनीहरू न विगतलाई स्मरण गर्दछन् न मनोविज्ञानलाई बुझ्ने प्रयत्न गर्दछन् औँलो ठडाएर कुरा काट्नेहरूको दैनिकी बाहेकहरू केही सुनिँदैन उत्तमदाले यी सबैको मनोविज्ञान नबुझेको होइन आफ्नी भाउजू आमा समान भए पनि बच्चनले अपमानित गरेको विगत छ समान भएका देवरहरूलाई आमा सर कष्ट झेल्दै आफूले खाइ नखाइ उनीहरूको आफ्नो खुसी अनुभव गर्दै शान्ताले साना रहेसम्म हुर्काउने काम गरिन् तर उनी अलिकति अशक्त हुनासाथ सबैजना संवेदना शून्य हुन्छन् दाजू भाजी और उनका संतान जीवन निर्वाह जीवनचर्या कसरी चलने कर्त कस को चिंता राशो रहतमदा को कलेज में सात महीना तालाबंदी भो तरकारी किन्न समेत पैसा थे घर भारे घर घर धा कर बनाउँदाको ऋणको बोझले आधा घरलाई किचिसकेको छ कुन दिन लिलामीमा चढ्ने हो उत्तमदा पर्खिरहेछ शान्ता त्यसबेला कति दिन भोकै बस्छिन् उत्तमदा डेढ घण्टा लाग्ने कलेज पैदल नै पुगेर आउँथ्यो लाख कमाउने शान्ताका आफन्तहरू हुन् कि उत्तमदाका रोजगार प्राप्त आफन्त कसैले पनि फर्केरन् वास्तवमा हामी सबै स्वार्थी छौ बलेको आगो ताप्ने उखान मानिसको जीवन पद्धति र संस्कारमा त्यसै प्रमाणित भएको होइन रहेछ उत्तमदा दिग्धारीका साथ निष्कर्ष निकाल्न विवश छ यतिखेर केही त सहयोगी पनि छन् जग्गा किन्न बाटो किन्दा घर बनाउँदा सहयोग गर्नेहरू नभएका होइनन् तर जुन समय विवेकको परीक्षण हुन्छ त्यस समय आँखा चिन्हाउनु स्नेह वा सम्मान सम्बन्ध र सम्पर्क मानिँदैन मायादेवीको रुग् शरीरको गहिराईबाट हृदयविदारक शब्द आइरहेछ सन्तान र त्यसमा पनि औधी माया गरेकी छोरीप्रति सम्पूर्ण स्नेह नहोछावर हुन्छ उनको रुवाई निरन्तर छ उत्तमदाका आँखा अश्रुपूर्ण छन् ऊ बोल्न सकिरहेको छैन प्रिय सानी छोरीलाई लिएर सिँगै हृदय खनाइरहेकी आमाको वेदनाको कुनै शब्दमा जवाफ हुन सक्दैन मौन मात्र उपाय हुन्छ त्यसबेला मायादेवी समग्रमा पोखिरहेको अनुभव गर्छ उत्तमदा आकाश गङ्गाको जस्तै उनको हृदयको बोलीको बेग छ उत्तमदाले भन्यो आमा शान्त निदायकी छन् भोलि कुरा गर्नुहोला आज अवेर भयो आराम गर्नुहोस् जे हुन्छ केही कर्मका आधारमा र केही नियतिसँग हुन्छ यतिखेर हामी कर्म होइन नियतिसँग जुत्दैछौँ उनी मौन भइन फोन राखिन् उत्तमदा बल्ल बाह्र बजीतिर फोन निवृत्त हुन्छ र आफ्नो काममा जुट्छ आज रातभरिमा उसले सक्नै पर्नेछ केही कामहरू शान्ताले निर्णय गरिन् उनी मामालाई पुनर्जीवन दिन दृढ प्रतिज्ञ थिइन् त्यसमा उत्तमदाको तटस्थता र छोराछोरीको विश्वासपूर्ण समर्थनका लागि ऊर्जा थियो डाक्टर प्रसाद काठमाडौँबाट दिल्ली उडिसकेका छन् उनका साथमा रहेका युवा डाक्टरको प्रवीणको रेतेकमा डाक्टर प्रवीण गम्भीर र परिपक्व मानिन्छन् डाक्टर की पत्नी डाक्टर माल्टा पनि साथै गयन् उनी विदेशी हुन् उन। त्यसै कारण पासपोर्ट र भिसाको आवश्यकता पर्दछ अन्जुश्रीका घरबाट फोन आयो छवि कुमारको फोन रहेछ उनी भन्दै थिए डाक्टर साहेब जानुभयो एकजना सहयोगी अनि म र निशान्त भोलि दिल्ली जाँदैछौँ दिल्ली पुगेपछि हजुरहरूलाई खबर हुन्छ उत्तमदाले सोध्यो शान्ताले कुनै कागजपत्र ल्याउन आवश्यक छ कि छैन होला र म आउनुपर्छ कि पर्दैन छवि कुमारले भने हामी सबै छौँ हजुरले कष्ट नगर्दा पनि हुन्छ शान्ताको टिकट आउँछ घरमै दिल्लीमा हामी लिन आउँछौँ एयरपोर्टमा फोन सम्वाद टुङ्गियो कलेजाको ट्रान्सप्लान्ट नेपालमा हुँदैन जोखिमपूर्ण अपरेसनका लागि प्रविधि र विशेषज्ञ नेपालमा छैनन् केही वर्ष यता केही चिकित्सकहरूको निरन्तरको प्रयासले मृगोला प्रत्यारोपण हुन लागेको छ मुटुको बाइपास सर्जरी हुन लागेको छ आफ्नो स्वास्थ्य उपचार गरिबहरूको पहुँचभित्र हुन सकेको छैन पैसा उनीहरू छिमेकी भारतदेखि थाइल्यान्ड जापान सिङ्गापुर र अमेरिकासम्म पुग्ने गर्दछन् गरिबहरूका लागि गाउँ जिल्ला र धेरै भए राजधानीसम्मको पहुँच छ डाक्टर प्रसाद विशेषज्ञ हं उनको व्यावसायिक अनुभव उदर ने तर उनी उपचार करने समय में अर को चंदा में निर्भर होने पर एक खाली भुईफुट्टा दिन में लाख रात में करोड़ कमाए कई दिन में ना समृद्ध डाक्टर प्रसाद अपने सर्जन हु पत्नी डाक्टर छिन् तैपनी उन्नी शुभेच्छुक सहारा में उपचाराथ भारत पोग डाक्टर प्रसादसँग परीक्षणका लागि जान ठिक्क भनिरहेकाहरू कोही पनि गएनन् छवि कुमार उनका पुत्र निशान्त हवाईयात्राबाट दिल्ली पुगे भारतको राजधानी दिल्ली नजिकैको हरियाणाको सीमामै रहेको गुडगाउँस्थित मेधान्त अस्पताल उनको गन्तव्य भएको छ उत्तम्दालाई कुनै खबर आएन शान्ता बिस्तारै अशान्त हुँदैछन् यो अशान्ति उपेक्षाको परिणति हो भन्ने उत्तमदाले बुझेको छवि कुमारले आफ्नै पत्नी अन्जुश्रीसँग फोन सम्वाद गरेछन् सामान्य सूचना अञ्जुश्रीले पाएपछि उनले शान्तालाई फोन गर्दै भनिन् अस्पतालमा भर्ना नभएसम्म बाहिर डेरामा बस्नुपर्ने रहेछ सानोबुबा छवि कुमार र दाजु डाक्टर प्रसादले डेरा खोजिसक्नुभएछ तिम्रो हेरचाह गर्न भाइ निशान्त गएको छ ढुक्क भए हुन्छ तिमी सफल भएर काठमाडौँ आएपछि मेरै घरमा छ महिना तिमीलाई म राख्नेछु तिम्रो दुःखेको शरीरमा मलम तेलमा आफै लगाइदिन्छु सेकताप म गर्नेछु शान्ता तिमीले मामालाई बचाएर ल्याऊ हामी सबैको आशीर्वाद तिमीमा छ भावक हुँदै अन्जुश्री शान्तालाई सम्झाउँदै थिए तर अन्जुश्रीको प्राथमिकता शान्ता उनकी डाक्टर प्रसाद भन्न कठिन छ शांता सानीमा कुकुरा में दंग पेन्न बाल सुलभ चंचलता उनम देखा पर्य सोधि सानीमा पेट सीर्े दुख् हो घाव भी दुख् अ बिरामी पड़े थला पर्यप महीना घर में राखर सेवा कर मेरा छोरा छोरी समस्या प्यो मेरा श्रीमान लही पर्यटे के छोरी ढुक्क हो मेरे सेवा सदु अंजुशरी को जवाब थी सम्भवतः मायादेवी खेतप्रसाद शान्ताका भाइहरू दिदी अनि छोराछोरी र घरका परिवार बाहेक बाँकी सबैको प्राथमिकता शान्ता थिएनन् सबैको प्राथमिकता डाक्टर प्रसाद नै थिए त्यसै कारण डाक्टर प्रसादका लागि युद्धस्तरमा उपचार खर्च उठाउन आतुर भान्जाभान्जी दिदीबहिनी दाजुभाइ शान्ताका बारे निरपेक्ष थिए उनलाई कसैले पनि एक वचन सोधेनन् तिमी यति ठूलो सङ्कल्प पुरा गर्न दृढ छेऊ हामीले तिमीलाई के गर्नु पर्ला मानौ शान्ताले आफ्नो जिम्मेवारी पूरा गर्न अनिवार्य थियो र उनका प्रति कसैको कृतज्ञता आवश्यकता हुँदैन डाक्टर प्रसाद नै पूर्ण आश्रित र निर्भर हुनुपर्नेछ कस्तो विवेकहीन समाज उत्तमदा मनमा नै प्रश्न गर्छ उत्तम्ता यस्तै इस सोचमा मग्न थियो फोनको घन्टीले उसको तरङ्ग भङ्ग गर्दछ दिल्लीबाट दे डाक्टर प्रसादको फोन रहेछ उनी भन्दै थिए शान्तालाई पठाइदिनु होला त्यति ठुलो अपरेसन हुँदैन सजिलै हुन्छ भनेका छन् डाक्टरहरूले शान्ता त दुई तिन दिनमा नै ठिक भएर फर्कन सक्नेछिन् उत्तम्तालाई डाक्टर प्रसादको यति सजिलो कुरामा विश्वास थिएन र भन्यो अङ्गदान गर्ने हो सजिलो पक्कै हुँदैन होला कागजहरू केही आवश्यक पर्लान के ल्याउनुपर्छ डाक्टर प्रसादले भने केही आवश्यक पर्दैन यही नै सबै मिल्छ हामी मिलाउँछौँ शान्तालाई पठाइदिए हुन्छ तर दा सहमत थिएन यति सजिलै होला भन्नेमा उत्तमदाले भन्यो शान्ता एक्लै आउँदिनन् म उनलाई यस्तो महान काम गर्न लागेको तर कष्टका समय एक्लै विदा गर्न सक्दिनँ उनी मेरी पत्नी हुन् र सम्पूर्ण दायित्व मसँग हुन्छ यसै पनि उनको शारीरिक र मानसिक अवस्था सन्तोषजनक छैन कलेजो काटेर दिन पत्नीलाई एक्लै पठाउन म सक्दिनँ म आफै लिएर आउँछु यस्तो समय पत्नीलाई एक्लै छाड्न अभिव्यक् र अमानवीय हुन्छ म त्यति अभिव्यक्ी हुन सक्दिनँ उत्मताको भनाइ आक्रामक थियो डाक्टर प्रसाद तुरन्त भने म कार्यरत अस्पतालमा एकजना अधिकृत छन् कुमार उनले टिकट ल्याइदिनेछन् बरु हजुरहरू आउँदा पैसा बैङ्कमा राखेर ड्राफ्ट ल्याइदिनुहोला म सबै कुमारलाई अराइराख्छु फोन सम्पर्क विच्छेद हुनु पुग्यो शान्त नियमित औषधि खाएर सुतिसकेकी छन् उनलाई कहिले जानुपर्ने हो त्यसबाहेक अरू कुनै चिन्ता छैन घरमा सानै र ठुले मात्र हुन्छन् दुबैजना बाहिर जान्दा उनीहरूको भोजन खाजा स्टेसनरी फोन छोराको नियमित मोटरसाइकल खर्चको आवश्यकता कसरी पुरा गर्ने होला उत्तमदाका मनमा तिर्ज यो प्रश्न नि थाल्छ चा। आफूसँग एक पैसा पनि छैन गएको महिनाको तलब आयो गयो प्रिन्टहरू कट्टी गर्दै कर ल्याउँदा घर खर्चका लागि आधा पनि रहँदैन आज मात्रै सहकारीको मानिसले फोन गरेको थियो उसले भन्यो नवीकरण नगर्ने हुने घर लिलामी गर्ने सूचना जारी हुनेछ पुछ महिना सुरु हुने दिनदेखि यस्तो फोन आउँछ टाइम्सको ऋणतिर अधिकृत दीपकको फोन यही जानकारीको लागि दिनौ आइरहन्छ के गरोस् उत्तमदा असहाय ऊ चिन्तामग्न छ निरूपाय असहाय विवश छ र आफ्नो यस व्यवस्थाप्रति एक्लै हास्य र मनमा नै पत्नीले अर्काको जीवनका लागि शरीर काट्दैछन् मैले अर्काको उद्धार गर्न शान्ताकै नाउँको घर राखिदिएको छु वा हामी क्या पुण्य कमाउँदैछौँ शून्यले हामीलाई कसरी मूल्याङ्कन गर्दा हुन् यस्तो सोच्दै गर्दा उत्तमदाको मस्तिष्कमा धमिलो तस्विर सलबलाउँछ आफ्नो शरीर काटेर अदमरो भएकी शान्ता घरसमेत गुमाएपछि थोत्रा मैला लुगाहरू भिरेर पैतालामा चप्पलविहीन कुर्कुच्चा फुटाउँदै लौरो टेक्दै कपडाको सानो पोको बोकेर भोक प्यासले तप्त थकित कुनै पार्टीमा सुत्नुपर्ने भयो भने यो प्रश्नले उसको मुटु आधा चिरा परे जस्तो भयो त्यस्ता दिनहरू आफ्नै आँखाले देख्नु नपरोस् र शान्ताले पनि त्यसरी हिँड्नु नपरोस् उत्तमदा प्रार्थना गर्दछ आफ्ना कुलदेवता र पितृहरूसँग आ जेसुकै भनन् जे भयो ठिकै भयो र जे हुँदैछ त्यो पनि भेटिएको हुँदैन होला उत्तन्द आफैमा सान्त्वना चिन्तन गर्दछ दिल्ली जानु अघि एकपटक इसराजसँग कुरा गर्नु ठीक होला उनी शान्ताको ठुलो भाइ हुन् तर उनले अहिले यति धेरै चर्चा भइसक्दा पनि कुनै फोन गरेका छैनन् निलराज र रा मोधराजको फोनको फोन आइरहेको छ बुबाआमाको फोन, फोन दिनहुँ आउँछ दिदी पनि सम्पर्क गर्नुहुन्छ काठमाडौँमा नै भएर पनि इसराजको फोन आएको छैन ऊ आपूला व्यस्त राख् भांजा भांजी के अनेक खोशी का छड़वाओने ठूलमा को फोन कूरी राई को फोन को प्रतीक्षा कराई संभ्रांत भाई समाज को सपना में देखिने व्यस्तता को कृति में आवरण में अव्यस्त देखिं जो आवरण के आपू सभ्य रर्थबत्ता रहोक मनों को, को श्रेणी में राखने करभाव आप कुंड कुंड पानी मुंड मुंड बुद्धि उत्तम दसराज को फोन नंबर हेसर डायल करत्यंत चीसो स्वर में ईसराज बमीला क्या था कसली जानकारी दू जरूरी ठांदन घर सलाह आवश्यक ठांद जबकि शान्तासँग अञ्चुश्रीका घरमा भेट हुँदा उनले सगौरव दिदीलाई उत्साहित गराएको सूचना उत्तन्तासम्म आइपुगेको थियो उनले आफ्नो स्वभाव प्रकट गरे तैपनि उत्तन्ताले शान्त बाबामा मऱ्यो म मा आफै शान्तालाई लिएर दिल्ली जाँदैछु मामाको उपचारमा खर्च जुटाउन सक्रिय शान्ताका भाइहरू अरू जस्तै देखिए उनले पनि दिदीका निम्ति आफूले केही गर्नु छ कि अथवा घरमा भान्जाभान्जी बस्छन् केही गर्नु भन्ने जस्ता कुनै प्रश्न गरेन उनीहरू भन्न सक्थे दिदी भिनाजु नफर्केसम्म साना नानीहरू हामी कहाँ आउनु हामी व्यवस्था गर्छौँ अहङ्कार र विवेक इन्ता यसैलाई नै भनिन्छ होला सायद उल्टै अत्यन्त चिसो शब्दमा प्रस्तुत भए उत्तमता शान्त थियो जानकारी दिनु उचित लाग्यो र दियो कुनै याचना थिएन त्यहाँ मसँग समेत सुझाव न लिई शान्ताले गरेको निर्णयमा अरूले चित्र दुखाउनुपर्ने कुनै कारण थिएन उत्तन्दाले यही सोचेर फोन राखिदियो उत्तन्दालाई लाग्यो भारत नेपालीहरूको लागि विदेश हो यसअघि निकटका भाइ मित्रसेनले आफ्नै दाजु राजकुमारबाट मृगोला पाएका थिए नाता प्रमाणित गर्नेदेखि अनेक समस्याहरू त्यहाँ झेलेको विवरण उत्तन्ले सुनिरहेको छ उत्तन्दाले आफू र शान्ताको विवाह दर्ता र नाता प्रमाणितको कागज बनाउनु उचित सम्झ्यो आफू बसोबास गरिरहेको गाविस कपन कार्यालयमा निवेदनसहित आवश्यक कागजात तयार गरेपछि विवाह दर्ता र सम्बन्धको प्रमाणपत्र तयार भयो तर उसँग एक पैसा थिएन दुई दिनपछिको भाइ टिकट घरमा आए पनि छोराछोरीको अध्ययन शुल्क यसै बेला तिर्नुपर्ने उनीहरूको लागि आवश्यक दैनिक खर्च दिनुपर्ने समस्या त थियो नै कति दिन दिल्लीको मेदान तमा अल्झिनुपर्ने हो र कुन हालतमा फर्किनुपर्ने हो उत्तम्दा अनभिज्ञ थियो उत्तम्दाले मित्र राजेन्द्रसँग यो कठिनाई बताउनु उचित ठान्यो प्रसङ्गवास उत्तम्दाले दिल्ली जाने कुरो उठाएपछि एकजना लोकतान्त्रिक आन्दोलनका नेताले सोधे घर कसरी छाड्छ ती लक्ष्मण प्रसाद उत्तम्दाको घरभन्दा थोरै टाढा रहेका लक्ष्मण प्रसाद र मित्र राजेन्द्रले केही भए पनि घरको हेरचाहको व्यवस्था गर्न सहयोगको वचन दिए उत्तमदा थोरै ढुक्क भयो छोरा अनिमेशको अध्ययन शुल्क भाइ हरिले तिर्दिन्छु भने छोराछोरीलाई कान्छी बुहारी रित भोजन गराउने भए उत्तमदा कि आमा वृद्ध हुनुहुन्छ उहाँ एका घरमै कान्छा भाइ नवराजसँग बस्नुहुन्छ घरको रेखदेख यसरी मिल्ने जस्तो भयो उत्तमदाको परिवारमा एक प्रकारको बेचैनी छाउँदै थियो बिहानै पुछारको तलाबाट सिरानमा सुहाँ गर्दै आमा आउनुभयो उत्तमदा शान्ता र छोरी अनुसा सुतिरहेका थिए आमाको आवाजले उत्तमदा भ्युजियो टोका खोल्न आमाले भन्नुभयो शान्ताको कुरा मैले सुने देवरहरू पढाउन र हुर्काउनमा म आमाभन्दा बढी दुःख पाएकी छिन् यसले पेट चिरेर कलेजो झुकेपछि बाच्छिन भनेर तिमीले स्वीकृति दिएको यस्तो केटाकेटी काम गर्ने उपकारको सीमा हुन्छ कसैले सीमा नाग्यो भने रोक्नुपर्छ हुँदैन बिमार शान्ताको जे निर्णय भए पनि रोक्नुपर्छ साना छोराछोरी छन् सान। तिनीहरू बिमार आमाको अनुहार हेर्दै रुँदा तिमी के उत्तर दिन्छ हो जन्ना। शान्ता र सानी मस्त निद्रामा थिए उत्तमदाका छेउमा बसेर आमा रुन थाल्नुभयो उत्तमदाका सामु कसैले शान्ताबारे चर्चा गर्न साथ आँसु झर्न थाए केही जवाफ दिने वा तर्क गर्ने अवस्थामा नै उर्उँदैन आमाका आँसुको जवाब कसरी दिनु उत्तमदाले यति मात्र भन्यो जे हुनु भएरै छाड्छ आमा आफ्नै सुरमा अरू धेरै कुरा भन्दै रुँदै हुनुहुन्थ्यो उत्तमदाले कुनै ध्यान दिएन आमा कतिबेरसम्म आफ्नो आँसु झारेर बस्नु भएर हिँड्नुभयो उत्तमदालाई थाहा नै भएन शान्ता उठिसकेकी छिन् उनी तरकारी र दुध लिन पसल लागिन् उत्तम्दालाई भान्सामा बस्न पटक्कै मन छैन आज भोलि दिल्ली यात्रा तय भएको छ आशंकाको कालो बादल आँखा वरिपरि घेरा हालिरहेछ ढोका फेरि खुल्छ होमप्रसादजी रहेछन् होमप्रसाद उत्तम्दाका बहिनी ज्वाइँ हुन् उनीसँगै कान्छी बहिनी सीता पनि आइसन् फोन त हेरौँडाबाट साइलो भाइ खुसराज र यशोदाको काइलो भाइ केबीजी र पूनमको माइलोभाइ कुमार र उनका परिवारको पनि आयो त्यस दिन निलराज पत्नी सुचेता र मोदराज पत्नी अजिताले पनि व्याकुल हुँदै फोन गरे धेरैतिर हल्ला चिलिसकेछ उत्तम दाका पारिवारिक लहरो पनि सानो छैन निकै फराक छ माइली बहिनी कनकले पनि सुनिछन् र ओखलढुङ्गा रामपुरबाट फोन गरिन् कार्यक्रम दिन्दा। दिन्दा। दिन्दा। दिन्दा। श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको वाचन पुरुषोत्तम दाहालको उपन्यास शान्ताको बाचन, हो यसको बाँकी अंश केही बेर पनि हुनेछ उज्यालो सुन्दै गर्नुहोला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 कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न फिल्म स्टेशनहरूबाट एकैसाथ श्रुति सम्वेक सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहेका छौं यसको बाँकी अंश वाचन सुनौ असल कर्म होस् कि खराब सन्देश फैलिन सजिलो छ सूचना प्रविधिले ल्याएको क्रान्तिको सञ्जालमा सिङ्गो संसार कैदी हुन पुगेको छ सूचनाको बन्दी हुनु एक अर्थमा जति राम्रो, कति राम्रो हो कतिपय सन्दर्भमा नराम्रो पनि हो कान्छी बहिनी सीता छातीको क्यान्सरबाट पीडित छिन् उनी केही दिनअघि मात्र भारतको राजीव गान्धी अस्पतालमा अपरेसन गरी फर्केकी हुन् उन। उनको केमोथेरापी चलिरहेको छ केमोको अन्तिम कोर्स पूरा भएपछि उनी रेडियोथेरापी गर्न भरतपुर स्थित मेमोरियल क्यान्सर अस्पतालमा जाने तय भएको छ जीवन र मरणको दोसान्तमा रहेकी बहिनी भाउजूको निर्णयबाट स्तब्ध हुँदै आइपुगी छन् सामान्य जागिरले जीविका गरिरहेका होमप्रसाद वास्तवमा धैर्य र संयमका प्रतीक जस्ता छन् यस्तो कठिन क्षणमा चेन पनि उनी आत्तीयको उत्तमदालाई थाहा छैन ज्वाइँ र बहिनीले एकै स्वरमा भाउजूको निर्णय विस्मयकारी छ दाजु हामीले के गरौँ भर्खर हामी दिल्लीबाट फर्केका छौँ आवश्यक भए सहयोग गर्न हामी तपाईँहरूसँग जान्छौँ शान्त चियाले रान बहिनी चियापी हुँदैनन् होमप्रसाद र उत्तमदा चियापी हुन लागे बहिनी सीताका आँखामा आँसुटल्प लाए भाउजूलाई देखेपछि नदेने गी सल ने पूछिन् उत्तमदाएक कुना बैनी के आंसू का धारा हे दिल्ली बस्ता भांजी निरू और होमप्रसाद ने सीम कार्ड ल होमप्रसाद यी सीम कार्ड दी संपर्क करना सजिल हो रपे यहां जे आवश्यक पर्स हमी छौं दिल्ली में भी सहयोग आवश्यक पड़े निश्चिंत रहन फोन करते रहना उन्को यह भनाई मानवता उच्च सम्मान को अभिव्यक्ति भर्खर कैंसर को अपरेशन करी केमो सहद रेडियथेरापी जानुपर्न आपने अवस्था विपरीत जे पे भी सहयोग करने वचन दीदे उ उनीहरूको यो वचन विवेकको बाणी थियो सीतारा सान्तालेहरू धेरै बेर वार्तालाप गरे उत्तमदा र होमप्रसाद आफ्नै धुनमा परिस्थितिबारे समीक्षा गर्दै थिए बाहिर जाडोको तीव्र बेग थियो बाहिर चिसोको बेग जति भए पनि उत्तमदाको मनमा बलिरहेको अग्निज्वालाको रापलाई त्यसले किन्चित घटाउन सकिरहेको थिएन कुमारजीले दुईटा हवाई टिकटका साथ ड्राफ्ट पठाउनु भएछ डाक्टर प्रसादलाई दिन उत्तमदाले केही थोरै कपडा र आवश्यक सामानहरू तयार पार्यो दिनभर दिल्ली जाने तयारीमै समय बित्यो सान्ताको पासपोर्ट थिएन उत्तमदाले सोच्यो नागरिकताले चल्छ भारतमा पहिले कुनै परिचय पत्र आवश्यक हुँदैन थियो भारतका एयरपोर्टहरूमा नेपालीहरूका लागि नेपालमा पनि भारतीयहरूका लागि त्यस्तो केही परिचय पत्र आवश्यक थिएन समयक्रमसँगै बदलिएछन् नीतिहरू पासपोर्ट र रा, राष्ट्रिय परिचय खुल्ने कागज अनिवार्य भएको छ त्यहाँ देखाउनुपर्छ राति अबेरसम्म पनि फोनहरू आइरहे कुनै सान्तासँग सम्वाद हुन्थ्यो कुनै उत्तमदासँग गुलेरियाबाट फोन आए बुबा आमाको आमा रोएको र बुबाले पोखेको पीडा शान्ताका उत्तरबाट केही हदसम्म बुझ्न सकिन्थ्यो निकै बेर सान्तासँग दुःख सुखका सम्वादसँगै आमा मायादेवी अगाउन्जी रुनु फोनमा केही दिन मायादेवी र खेतप्रसाद दुवैका आँखा छिम्म भएका छैनन् उनीहरूको घरि दाहिने घरि देव्रे कोल्टो फेर्दै दे रात बितिरहेछ जति निजाउन खोजे पनि निजा नलागेपछि वृद्ध आँसु खासाल्न थाल्छन् उनीहरू नजिक रहेकी बङ्गलामुखी देवी र कोटाही देवीको प्रार्थना गर्छन् शक्त्यपीठ मानिने बागेश्वरी देवीमा भाकल गर्छन् बागेश्वरी भवानीको मन्दिर परिसर नेपालगञ्जमा रहेको शिवजीको मूर्तिमा मोटा जुँग छन् संसारमा जुङ्गे शिवजी यहाँ बाहेक अन्त छैन होला दुवैजना जुङ्गे शिवजीसँग अनुनय गर्छन् आफ्नै छोरीको कष्ट घटोस् र भाइ डाक्टर प्रसाद निको भएर आओस् उनीहरूको प्रार्थना र अनुनयको सार याई मात्रै हो यो क्रम केही दिन यता नित्य छ आमाका लागि सन्तान सर्वप्रिय हुन्छन् त्यसमा पनि बुबा आमासँग उनीहरूका हर दुःख सुख कुशलता अस्वस्थताको जानकारी नपाई बिहान चियाना पिउने र राति सुत्नु अघि मामाला दर्शन नभनी नसुत्ने छोरी शरीर काटेर मामालाई दिँदैछन् उनीहरू दुबै यस्तो विगतलाई सम्झाउँदै रोइरहन्छन् दुवैको भोक र तिर्खा सुदूर भएको छ निद्रा त कोसौँ टाढा पुगिसकेको छ के हुने हो कसो हुने हो भनेर वृद्ध माता भगवान् कृष्ण राम महादेव पार्वती गणेश सबैको नाउँ लिँदै छोरी र भाइको कल्याणको कामना गरिरहेकी हुन्छिन् गरिब नमार छोराछोरी प्रति आमा बुबा सदा अमृत वर्षा गरिरहन्छन् उनीहरू आफ्नो जीवन दिएर भए पनि सन्तानको जीवन रक्षा गर्न सदा तत्पर हुन्छन् केही अपवाद अमानवीय होलान् तर पशुले पनि सन्तानप्रति प्रकट गरेको ममता सृष्टिको चमत्कार र रहस्य नै हो त्यो रहस्य अनन्तसम्म रहने हुनसक्छ र यसलाई बुझ्न असम्भव लाग्छ जनताले फोन दिँदै भनिन् बुबा कुरा गर्ने भन्नुहुन्छ उत्तन्दाले फोनमा नमस्कार गर्यो वृद्ध पिताजी भक्कानी रहनुभयो बोल्न सक्नु भएन बाबु भगवान्को भरोसा गर्नुपर्ला यतिभन्दै फोन आमालाई दिनुभयो आमा निशब्द रोइरहेको आवाज मात्र आयो आमाको मन अजस्र गङ्गाको अजस्र धारा जस्तै पग्लिरहेको बगिरहेको थियो उहाँले बाबु के हुन्छ होला भन्ने बाहेक कुनै शब्द बोल्न सक्नु भएन फोन बिस्तारै राख्नुभयो उत्तमदा ती वृद्ध दम्पतिको स्नेहसँगै आफै बहिरह्यो शान्ता अश्रुपुरीत नेत्र चिम्म गरेर बसेकी थिइन् दुवै मौन मौन भित्र बहँदै रात यसरी नै बित्यो प्रभातकालीन हावा बहन लाग्यो केही सवारीहरूको कर्क स्वर सडकमा सुनिन अर्को दिन आरम्भ भइसकेको छ अब यो दिन कल्पनातीत परिघटनाको साइद भएर आउँदै थियो शान्ताको जीवनमा र उत्तमदाको परिवारमा शान्ता पहिलोपटक जेटमा यात्रा गर्दै थिइन् उनमा जति उत्साह थियो त्योभन्दा बढी तनाव र अनिश्चित भविष्यको बिम्ब बन्दी हुँदै थिइन् उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने समय बिहान आठ बजेको थियो उसुले ढपक्क ढाकेको थियो काठमाडौँको कपन घरमा छोराछोरीलाई सबै कुरा आएर आएपछि आफ्नो ब्याग बोकेर झरिन् उनी जहिले पनि हल्का र सामान्य पहिरनमा हुन्छन् र त्यसैमा सन्तोष गर्छिन् छोरीले हिँड्ने बेलामा आमाका हातभरि चुरा लगाइदिन् निधारमा रातो टिका र कानमा सानो झुम्की झुइन्या दिँदै सानैले भनिन् आमा महान काम गर्न जाँदै हुनुहुन्छ पुरा गर्नुहोला र स्वस्थ भएर चाँडै फर्कनु होला हामी हरेक साँझ र बिहान कौसीमा उभिएर तपाईँ बुबा आउने बाटो हेरिरहेका हुन्छौँ यसो भन्दै सानै छोरी अनुसार आमाको कुर्ताको फेर समातेर आँखाभरि आँसु जान लागि छोराछोरी पनि आमाको स्नेह शक्ति स्नेहसिक्त आँचलबाट मुक्त हुन चाहँदैनन् यसबेला छोरा अनिमेश शान्त गम्भीर छ ऊ आमालाई ढोक्छ उसको आँखा भरिए पनि लुकाउने असफल प्रयास भइरहेको छ आमा उठिसक्नुभएछ भाइ नवराज र बुहारी रिता पनि ढोकामा आए सानो फोची भन्दै थियो ठुलो ममी के ल्याइदिनुहुन्छ दिल्लीबाट सानो रिनोभेसन चलाख र तेज छ माइलो भाइको कान्छो छोरा गोविन्द घरमा बस नै बस्छ ऊ पनि किङ कर्तव्य विहल भावमा ढोकामा उभिएको थियो उसैले ट्याक्सी बोलाएछ ट्याक्सी चलाउने भाइ दिल्ली पूर्व परिचित नै हुन् गरुङको मन भावी भोर हृदय उज्यालो र अँधारको दो छायाँ यातना र दान सुखको उपकार र सङ्कल्पको सागरमा डुब्दै र पौडिँदै उत्तमदारा शान्ता एयरपोर्ट पुग्छन् आवश्यक सुरक्षा जाँच टिकट जाँच बोर्डिङ पास अध्यागमन इन्ट्री अन्तिम सुरक्षा जाँचपछि मुख्य प्रस्थान कक्षमा भोगिन्छ सन्ताले झोलामा केराका कोसा अङ्गुर अनि उनका मामालाई मनपर्ने सेल भोगेकी रहेछन् पानीको बोतलसँगै थियो औषधिको प्रभावका कारण उनलाई तिर्खा लागिरहन्छ तिर्खा र छुदा समान हुने गर्छ यी दुवैलाई शान्ताले अनुभव गरेकी थिइन् र नै पानी र फलफुल साथमा थियो जहाजभित्र प्रश्नसा तातोले छोयो एकैछिनमा हवाईजहाज स्टार्ट भयो र आफ्नो गतिमा उड्यो गति जति जहाजले उचाइलिन्थ्यो त्यति नै उत्तमदा शान्ताको मन बेचेनीको अत्तल महासागरमा डुब्न लाग्यो दुबईसँग बोल्नु पनि केही थिएन काठमाडौँबाट दिल्लीको हवाई यात्रा एक घन्टा चालिस मिनटको मात्र हुन्छ उत्तमदाले यसअघि धेरै पटक दिल्ली यात्रा गरेको थियो तर शान्ताका साथमा यो पहिलो अवसर थियो करिब डेढ घन्टाको यात्रा भए पनि ब्रेकफास्ट हेब्बी रहेछ सम्पूर्ण दुःख आशंका र बाँकी सबै कुरा बिर्सदै उत्तन्ता र शान्ताले ब्रेकफास्ट लिए दिल्लीमा मौसम सफा रहेछ सामान्यतया यो मौसममा हुस्सुको मार दिल्लीले खेपिरहेको सुनिन्छ अघिल्लो दिन हुस्सुकै कारण काठमाडौँको फ्लाइट डिले भएको रहेछ आज त्यस्तो थिएन शान्ताले बत्तीस फिट माथिको उचाइमा पुगेर तल पृथ्वीलाई हेर्ने चेष्टा गरिन् तर निलो गहिराईमा रहेका घरका आकृतिहरू सहरका घेराबाहेक केही पनि देख्न सकिँदैन उनी निराश भइन् उत्तन्ताले भन्यो केही देखिँदैन पूर्व जानकारी छ भने ठाउँको अनुमान मात्र गर्न सकिन्छ समयका आधारमा एकैछिनमा दिल्लीमाथि जहाज पुगिसकेको थियो बाक्ला घरहरू फराक सडकहरू घना जङ्गल र तिनका बीचमा बनेका अग्ला घरहरू नयाँ दिल्लीकै काखमा रहेकी गङ्गा स्पष्ट देख्न सकिने भयो सिङ्गो दिल्ली हेर्न हवाईजहाजबाट मात्र सम्भव हुन्छ शान्ता त्यो मनोरम दृश्य हेर्दै रोमाञ्चित हुँदै थिइन् उनले त्यसअघि लखनउ पुटवर्ती चेन्नई जस्ता सहरहरूमा पुगे पनि उनका लागि विशालकाय मानिने राजधानी दिल्ली नौलो थियो त्यसमा पनि एउटा महान लक्ष्यको सङ्कल्प मनमा साँचेर आएकी शान्ताको नियति पर्खेर बसेको दिल्लीले स्वाभाविक आकर्षण दिँदै गरिब करदो उत्तमधारा शान्ताले कष्टम र अध्यागमन पार गरे आवश्यक सुरक्षा जाँचपछि भारतीय अध्यागमन बस्ने अधिकारीहरू नेपालीप्रति उधार र रमाइलो लाग्छन् सुरक्षा जाँच भने कठोर हुन्छ बाहिर शान्ताका सानोबाबा छवि कुमार र उनका छोरा निशान्त पर्खिरहेको टाढैबाट देखिन्थ्यो शान्ताले भनिन् ऊ पर सानुबा जस्तो लाग्छ उत्तन्ताले उहाँलाई देखिसकेको थियो एउटा ब्यागका साथ बाहिर पुगेपछि छविकुमारले उत्तन्तासँग न्यानो हात मिलाउनु पुगे निशान्तले अभिवादन गर्यो शान्ताले सानुबाको हातमा डोगिन् टाउकामा हात राख्दै स्नेहपूर्ण आशीर्वाद दिए उनले छविकुमारे तिबेर कुनै बोझविसार हलुका अनुभव गर्दै चौतारीमा सुस्ताएको यात्री जस्तै आनन्दित र प्रफुल्ल देखिनुहुन्थ्यो चिन्ताको विषय रहे पनि आफू सबै ठिक हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ट्याक्सीमा गफ गर्दै केही छिनमा नै दिल्लीको सीमा कट्यो र हरियाणाको गुड गाउँ सिटी क्षेत्रमा निर्धारित होटल मेजवानमा सबै उत्रिन पुगे जहाँ डाक्टर प्रसाद र उहाँकी पत्नी डाक्टर माल्टा आफ्नो जीवनको सञ्जीवनी बुटीको प्रतीक्षा गर्दै थिए उनीहरूले तल ढोकैमा आएर हार्दिकताका साथ स्वागत गरे उनीहरूको लागि हनुमानले मन्दराचल पर्वत ल्याए जस्तै थियो शान्ताको आगमन बिहानको हुस्सु पातलिसकेको थियो बिस्तारै सूर्यको तापले वातावरणलाई कोमल बनाउँदै थियो मेजवान होटलको बगैचामा थोरै रुखहरू र हरियो दरिबिछाइएको दुब भरिभराउ रहेछ दुबो माथि राखेका कुर्सीहरूमा सबै बसे सन्चो बिसन्चोका कुराहरू भए जुन औपचारिकतामा सीमित थिए मेडसिटी भर्खर निर्माण भइरहेछ यसलाई अस्पताल र औषधिको गाउँभन्दा पनि हुँदो रहेछ मेदान्त अस्पताल अत्याधुनिक मध्ये एक मानिँदो रहेछ त्यही अत्याधुनिक अस्पतालसँगै यो गाउँको कायापलट हुँदै गएको देखिन्छ डाक्टर प्रसाद संक्षिप्त जानकारी दिँदै भने भान्जी तिमी आयौ म बाँचेँ भने तिमी मेरो पुनर्जन्म कि आमा मानिनेछौ र उत्तन्धातर्फ मुखात्युत हुँदै भने हिसाब हजर भी धन्य हो हजूली नचाने होने शांता को निर्णय मेन भोजन को लगत् अस्पताल को नाव अस्पताल ले जांस में नाउ लिखा र जांच का समय मिलाने डाक्टर प्रसाद के जानकारी दू मेजबान नाव कोेस्ट हाउस में बाईस भाग बड़ी कोठा रहे तीमध्ये पहिलो तलाको एउटा कोठामा डाक्टर प्रसाद डाक्टर माल्टा दोस्रो तलाको पूर्वपट्टिको एउटा कोठामा शान्ता उत्तमदा पश्चिमपट्टिको एउटा कोठामा छवि कुमार र उनका पुत्र निशान्त बस्ने गरी मिलाइएको रहेछ हुस्चु नलाग्दा बिहानदेखि अस्ताएसम्म घामको तातो कोठामा पर्ने एट्यास्ड बाथरुम तातो चिसो पानी टिभी केही कुर्सी टेबल दराज फोन कूलर, हिटर सबै राम्रो व्यवस्था रहेछ रिसेप्सनमा चाबी दिँदै नेपाली स्वरमा कसैले भन्यो स्वागत छ तपाईँहरूलाई ती नेपाली केटा सिक्किमका रहेछन् परिचय दिँदै भए मेरो नाउँ प्रणुप मेरो घर सिक्किम म यहां मैनेजर का रूप में काम कर आनंद लगे शांतार उत्तमदा गुड़गांव मेंी पैलो हार्दिकता रगत पा प्रणुप तुरंत नहींमूला बोलाएर चाबी दीं बैगर दुई सौ छ नंबर कोठा में पुराइद रामू रालो रमेश प्युठान गएं अत्यंत गरीब परिवार का तिहार ने गरीब मुक्ति का नाव में चले हिंसा को भारत बस रहे रामूली लिफ्ट में ना ये भन्न भी आए शांतार उत्तमदा प्रवेश करे शान्तामा यति बेरसम्म काठमाडौँ र घरको सम्झना आएको थिएन कोठामा पस्न साथ उनले घरमा छोराछोरीलाई फोन गर्ने भन्न थालिन् उतम्दासँग सिम कार्ड त थियो रिचार्ज भएको थिएन शान्ताको सानीमा पुत्र नि शान्तासँग फोन मागेपछि काठमाडौँमा फोन लाग्यो घरमा छोराछोरी बेग्रा भएर प्रतीक्षा गर्दै रहेछन् छोराछोरीसँग फोन सम्वाद हुनसाथ उनले गुलरिया फोन गरिन् उताबाट भक्कानु परेको आवाज आयो दिल्ली पुगेको जानकारी दिनुबाहेक केही नभनी फोन राखिन् शान्तामा बिस्तारै आशंका र लक्षणहरू देखिन लागेको छ आजबाट नै परीक्षण आरम्भ हुनेछ डाक्टर प्रसादले सूचित गरिसकेका थिए परीक्षण जति ढिलो हुन्छ डाक्टर प्रसादको लिभर क्यान्सर शरीरका अन्य भागमा फैलिने खतरा बढ्छ कलेजाबाट अन्यत्र फैलिएपछि कुनै पनि उपचार निरर्थक हुनेछ विज्ञानको प्रगति जतिसुकै भए पनि प्रकृतिमाथि विजय पाउनु दुरूह छ विज्ञानको समेत सीमा छ अन्डरग्राउन्ड भोजनालय रहेछ अर्डर अनुसार खाना बन्दो रहेछ शान्ता र उत्तमदा पुग्न अगावै भोजनको अर्डर भइसकेको रहेछ डाक्टर प्रसादको फोन आयो भोजनमा पुग्न शान्ता उत्तमदा छवि कुमार र निशान्त भोजनालय जरे डाक्टर प्रसाद पुगिसकेका रहेछन् डाक्टर माल्टाको व्रत रहेछ उनले वरण गरेको अनुसार, एक महिना निरामिष र एक छाक मात्र खाने चलन रहेछ भोजनपछि सबैजना अस्पताल पुगे अस्पताल आफैमा भुलभुलैया जस्तो रहेछ चौध तलामाथि दुई तला तल भएको अस्पतालले चर्चेको क्षेत्रफल त्यसको बनोट आन्तरिक व्यवस्थापन नेपालीहरूको लागि त सबै सपना जस्तै लाग्नेछ <laughs> डाक्टर प्रसाद दुई महिना अघिदेखि विभिन्न परीक्षणमा त्यहाँ जाने र फर्कने गरेका हुनाले शान्ता रौतम दाला रिसेप्सन क्यान्टिन ब्लड ब्याङ्क औषधि पसल काउन्टर इमर्जेन्सीबारे जानकारी दिँदै गए एकपटकमा बिसजनाभन्दा बढी भार वहन क्षमता भएका छ सातवटा लिफ्टहरू ओपिडीका लागि मात्र चल्दा रहेछन् वार्डमा जाने अलग्गै लिफ्टको व्यवस्था रहेछ अन्तिम तला कलेजहरू मृकुलाका लागि रहेछ डाक्टर प्रसादको टोली अन्तिम तलामा पुगेर रोकियो सबैको मन भिन्न चिन्ता र भिन्न आशंका कारण स्थिर रहेको थिएन चौधौं तलामा स्थित सम्पर्कधिकसँग सम्वाद भएपछि उनी विशेषज्ञहरूको कक्षमा ब्रिफिङका लागि पुरा आए विशेषज्ञ भर्खरकै युवती रहेछन् उनले डोनर र रिसेप्टनले परीक्षणका चरणहरू कुन कुन पार गर्नुपर्छ कति दिनमा पुरा हुन्छ र कुन ठाउँमा के परीक्षण हुन्छ र बिल कसरी चुक्ता गर्नुपर्छ भन्नेसम्मका केही सीमित जानकारी दिइन् उत्तमदाको चासो डोनरका विषयमा मात्र केन्द्रित थियो उसले सोध्यो डोनरले मोल्नुपर्ने रिस्क के हुन्छ पछि कस्तो असर पर्छ लिवर को कति भाग झिकिं अोनर ने झेल्पने शारीरिक कष्ट रनोवैज्ञानिक यातना कौन हदसम हो रिकवर हो कम होदाचित कलेजो दिए कारण डोनर में कोई साइड इफेक्ट भो कसरी सधान होवा कलेजो दिना दिख अनर्थ होने हो कि डाक्टर प्रसाद गंभीर मुद्रा में उतमदा का प्रश्न सुंद थे ये प्रश्न अन्य उत्तर आने कि भैनी गंभीर भैर उनका अनुहार में कई चिंता का रेशा स्पष्ट पढ़ना सकिन्थ इससे शांता तनाव में थे उनको यह हालत विशेषज्ञ व डाक्टर महसूस करें डोनर रिजेक्ट हुने सम्भावना रहन्छ कृष्ण वर्णकी अत्यन्त फरासरी विशेषज्ञ युवतीले प्रत्येक प्रश्नको जवाब कुनै हतार नगरिदिन् उनले भनिन् डोनरलाई आधा प्रतिशत पनि रिस्क देखियो भने ट्रान्सप्लान्टका लागि कुनै प्रक्रिया चालिने छैन रिसेपेंट त शत प्रतिशत रिस्क में हो इसे भी पूरे रिस्क मोलिक हो रस्वस्थ है बीसदी तीस प्रतिशतसम लिवर को भाग झिकिनेर डोनर को रिकवर छ महीना भी तर रिपेट को अली भिन्न मूल्यांकन है उसका अवस्थी तेभंदा बड़ी समय लग स रजिस्ट्रेशन शुल्क बुझाएपी जानकारी दीने वैईं करीब अस्सी भारतीय रुपया रिसेप्पेंट रोनर को रजिस्ट्रेशन शुल्क रहे दुबई रजिस्ट्रेशन शु्क एक पटक दिने डाक्टर प्रसाद र छवि कुमारसँग ड्राफ्ट मात्र रहेछ भारतमा आफ्नो खाता नभई त्यो जम्मा हुन सक्दैन त्यो ड्राफ्ट खोटो सिक्कामा परिणत भयो देश खाएर शेष भएकाहरूसँग यति जानकारी पनि रहेनछ उत्तमदा मनमा नै हाँस्यो आफ्ना देशमा उहाँहरू दुवैको राम्रो सामाजिक सम्मान छ विदेशमा त्यस्तो सम्मानको के अर्थ दुवै वृद्धहरू चिन्तित हुन लागे डाक्टर प्रसादको उपचारार्थ सत्तरी लाखभन्दा बढीको कोष काठमाडौँमा छ तर जहाँ चाहिने हो त्यहाँ त्यसको कुनै काम भएन आफ्नो देशबाट यति ठुलो रकम बोकेर हिँड्नु कानुनी समस्या झेल्नु हो कानुनले क्यान्सरको बिरामी भनेर छिन्दैन दया गर्दैन कानुनसँग विवेक हुँदैन काठमाडौँबाट हिँड्दा डाक्टर प्रसादका सहयोगी कुमारजीले समेत कुनै ड्राफ्ट नै पठाएका थिए डाक्टर प्रसाद भन्दा छवि कुमार अलि बढी व्यवहारिक र अलि टाढासम्म सोच्ने गर्छन् उनले के पर्छ कसो पर्छ परदेशमा अत्यन्त कठिन कार्यका लागि गइँदैछ यस्तो सोचेर एक लाख एक एक भारतीय रुपियाँ बोकेका रहेछन् भन्सारले समातेको भए न्यायमूर्ति आफ्नै कानुनको कठघरामा खडा हुन बाध्य हुन्थे छवि कुमारले भने डाक्टर साहब मसँग केही रुपियाँ छ अहिले त्यसैबाट काम चलाउँदै गरौँ पछि अर्को व्यवस्था भएपछि फिर्ता गरिदिनुहोला यो रकम मैले उपचार कोषमा जम्मा गरेको बाहेक हुनेछ अहिले तत्काल रजिस्ट्रेसन गरौँ पछि अरू व्यवस्था गरौँला यति भन्दै उनले निशान्तलाई गेस्ट हाउसमा आफ्नो कोठा र ब्रिफकेजको साँचो दिएर आवश्यक रकम ल्याउन हराए छवि यो भनाइबाट डाक्टर प्रसाद उत्साहित भए तुरन्त काउन्टरमा पुगेर उनले हिसाब गरे डोनर र रिसिपेन्टको भिन्नभिन्नै फाइल भने रिसिप फाइल भनेपछि पुनः विशेषज्ञसँग सबै पुगे उनले 22 दिनको परीक्षणको क्यालेन्डर दिइन् त्यस सूचीमा रक्त परीक्षण दिसा पिसाब मुटु सुगर मृगौला फोक्सो र कलेजो मूल अङ्कहरू थिए अन्तिममा मनोवैज्ञानिक परीक्षण र प्यानल डिस्कसन थियो अल्ट्रासोन आवश्यकताअनुसार गर्नुपर्ने र एमआरआईपछि बाएपसी गरी लिभरको क्रस म्याच गर्नुपर्ने रहेछ दिनको दुई वा तीन पटक रक्त परीक्षण गर्नुपर्ने रहेछ उत्तन्ताले शान्ताको अनुहारमा शरीर हेऱ्यो अत्यन्त दुब्ली पातली शरीरमा रगत छ कि छैन भने यस्ती कमजोर पत्नी दैनिक हुने यस्ता अनेक असाध्य कठोर परीक्षणमा उत्तीर्ण होलिन् त एक मनले सोच्यो परीक्षणमा असफल भए पनि हुने थियो अरू कसैले साहस नगरेको साहस देखाइन् पुनर्जन्म दिने वचन दिइन् दृढ छन् यहाँसम्म आइन् अब कुनै दोष लाग्ने छैन उत्तम्दा आफ्नी पत्नीको क्लान्त अनुहार हेर्छ तनाव र कमजोरीले मलिन अनुहार लिएर शान्ता उभिएकी छन् रातो स्वेटर सलवार कुर्ता र सस्ता जुत्ता उनका परिधान हुन् उनको एक डेढ सयको हाते साथ ब्याग साथमा नै रहन्छ ब्यागमा चक्लेट दुर्खा लुवाङ सुकमेल कि नभए सुपारी हुने गर्छ तिर्खाले सताइरहन्छ छड्के पारेर बोतल मिनरल पानी त्यहाँ हुन्छ त्यो निर्दोष अनुहारको भाषा पढ्न खोज्दै गर्दा उत्तम्दाका आँखाबाट अनायास आँसु झर्छन् अरू कसरी देख्ने हुन् भन्ने भएले रुमालले आँखा छोप्छ किन हो ऊ पत्नीप्रति यति भाव भइरहेछ व्यक्त गर्न सकिरहेको छैन ती काली हसमुख विशेषज्ञ अन्त्यमा भनिन् रिसिपेन्ट र डोनरको देशको सरकार अथवा त्यस देशको भारतीय दूतावासले प्रारम्भिक परीक्षण आरम्भ गर्न समेत नो अब्जेक्सन लेटर लेख्नुपर्छ र मात्र अङ्ग प्रत्यारोपणको प्रक्रिया प्रारम्भ हुन्छ अस्पतालले सम्बन्धित निकायलाई नो अब्जेक्सन लेटरका लागि अनुरोध पत्र लेखिदिन्छ केही दिनमा के दिन पत्र आवश्यक हुन्छ ल्याउनुहोला डाक्टर प्रसाद र छवि कुमार देशभित्र वरिष्ठ नागरिक हुन् नेपालका लागि उनीहरूको योगदान छ र नै यो देशमा उनीहरूको धाक जम् त्यसमा पनि डाक्टर प्रसाद थोरे भए पनि जमिन्दारी वृत्तमा पर्दछन् उनीहरूलाई यहाँ पनि केही मिलाउन सकिने विश्वास थियो कागजपत्र केही नचाहिने उनीहरूको भनाई त्यही विश्वासको अभिव्यक्ति थियो शब्दमा जे जस्तो भनिए पनि उनीहरू त उत्तमताको भूमिकालाई त्यति महत्व दिइरहेका थिएनन् र सम्भवत अनावश्यक थप बोझका रूपमा अनुभव गरिरहेको हुनुपर्छ श्रुति सम्वेकमा यतिन्जेल तपाईँ पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ अर्को साता शान्ताको चौथो श्रृङ्खलाको वाचन लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमेरी बुलबुल विदा चाहन्छौँ शुभरात्रि